अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो बाँच मेघासँगै इन्टरनेट अनलाइन एनपी लगन गरेर विश्वको जनसुकै कुनामा हारेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आज एउटा नवीनतम श्रृङ्खला उपस्थित भइसकेका छौँ प्राविधिक मित्र राजसँगै तपाईँकै लोक भाकाको सहयात्री मगर कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहसमा हरेक दिन आउने गर्छ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म आउने गर्दछ तपाईँको सम्झना अनि सन्देश लिन्छौँ हामी र आजको कार्यक्रममा लोक भाकालाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा रोगदुरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गर्छौँ हामी सुनै सपूर्ण पाँच त्रिसठी तिन सय बत्तिस र हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार खोराक सोनम चाहिँ के कसरी बिताइनु भएको छ आजको दिन सबै सबै ठिक छ है कार्यक्रममा हुनुहुन्छ सम्झना नि कसको लागि नमस्कार नमस्कार खुराक बाटो सोनम हुनुहुन्थ्यो सन्देश राखेर बिदा भइसक्नु भएको छ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच त्रिसठी हामीले खुल्ला गरिराखेका छौँ र यो चिसो मौसममा झन् अलिकति न्यानो प्रदान गर्नको लागि कार्यक्रम प्रस्तुतमा दिवस मगर पनि उपस्थित भइसकेका छौँ तपाईँलाई पनि आउनु मन लागेको छ आफ्ना आफन्तजन पे घर पेह्र सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण डेडी अर्पण एक सय चार दैनिक दिवाकालीन प्रस्तुति हो र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हेलो हजुर नमस्कार नमस्ते कहाँको बोल्दै हेर्नुहोस् के कस्तो छु दाजु हजुर हुन्छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ दाजुको लागि अनि तेक, टेक्निसियन दाजुको लागि अनि विदेशमा रहनुहुने नवीन दाजुको लागि अनि सङ्केतमा रहने अनि चेपाङ अनि चेपाङ अनि तिले दाई अनि भज्यूहरू अनि सम्पूर्ण साथी यहाँ रिजन चेपाङ अविन्देपाङ अनिङ सुदीप चेपाङ कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्ते सिद्धिबाट दिनेश चिपाङ हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ फेरि पनि एकै मित्र टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार नमस्कार दादा कहाँबाट बोल्दै हुनुहुन्छ हजुर शिवजी के गर्नुहुन्छ तपाईँ मै बस्ती बस्यो दादा बस्ती बस् भाउ भन्नु पऱ्यो है अनि खाजा खानुभयो शिवजी हजुर भइसक्यो दादा हुन्छ कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदुरी भाकै बजाउँछौँ त्यसमार्फत तपाईँ के कसलाई सम्झान चाहनुहुन्छ हजुरलाई धन्यवाद मेरो विदेशमा भएको दिपक दिपक विनद मामाहरूमा पानबहादुर अनि दाईहरूमा दाईहरूमा विकास्याहरू धुर्वज अनि नेपालमा भएको साथी हुन्छ शिवजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु लाग्यो भने कोलरबाट शिव हुनुहुन्थ्यो सम्झनाले सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ सुस्जीले आजको दिन के कसरी बिताइरहनु भएको छ हाम्रो भएको छैन कार्यक्रम सकिए पछाडि सुस्मिताजी हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झ न हुन्छ सुस् नमस्कार खुराकबाट सुस्मिता लामा हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमित्रलाई सम्झनानी सन्देश राखेर रा बिदा भइसक्नु भएको छ विशेष गरी कार्यक्रममा आज तपाईँको सम्झना नानी सन्देश लिइराखेका छौँ र मिठा मिठा साङ्गीतिक आवाजलाई कार्यक्रममा पनि जोड्नेछौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति गाह्रै पर्यो नि त जोन्जी कसरी बिताइरहनु भएको छ आजको दिन अनि खास खानु भयो हुन्छ जोन्जी कार्यक्रममा हुनुहुन्छ सम्झना अनि सन्देश को कसको लागि राख्न चाहनुहुन्छ दाजालाई हजुर घर परिवारलाई मेरो साथीहरू विवेक रवि अनि अनि मलाई जोड लामो भनेर चिन्नु नचिन्नु सक्छु नि हुन्छ जुन चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार गोराक बाट्य लामा हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर रा विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना अनि सन्देश राखिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्कार र ज्वर कामटेको बोल्दै हुनुहुन्छ भण्डारादेखि तारा ताराजी खाजा खानुभयो हाम्रो भएको छैन तारा चाहिँ कार्यक्रम सके पछाडि अनि आजको दिन के कसरी बिताइरहनु भएको छ बसी बसाउनै हो भन्नु पऱ्यो दे है हुन्छ तारा चाहिँ एक किसिम पछाडि एउटा मिठो लोकदोरी भाका जोज्नु त्यसमार्फत तपाईँ के कसलाई सम्झाउन चाहनुहुन्छ हजुर हुन्छ ताराजी छुट्टिन्छौँ नमस्कार भण्डाराबाट तारा हुनुहुन्थ्यो सम्झ नानी सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र प्राविधिक मित्र राज्यको हेलो okay. हो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट प्रतिमा प्रतिमाजी के गर्नुहुन्छ तपाईँ बसी बसा हो भन्नु पऱ्यो है अनि तनहुतिरको नयाँ नौलो खबर के कस्तो छ हुन्छ प्रतिमाजी कार्यक्रममा आउनु भएको छ सम्चना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुर हुन्छ प्रतिमाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार धन बाट्यवर्तीमा हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पण के बसाइ सुनिराख्नु भएको छ भने एउटा मिठो लोकदोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ मरे धैमानी पैल मलाइन खुद सुनपानी सरे तीर हवा चली रहो आज राख को, को तिम्रो सारी मेरो चली रहे धैमानी पे मई खुद सुंपानी चल तीर हवा चली रहे आजी समान देखे रहेको थियो सीता मेरो लास चलिरहेको थियो सीता माथि मेरो लास चलिरहेको थियो खाला तथा बिरामी बिरामीहरूलाई सुवर्ण अवसर टाड़ी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा वरिष्ठ छाला तथा कुग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात फुट्ने कुष्ठरोग शरीर र हात धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको स्वास्थ्य परीक्षण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 अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लीनर पाइनुका साथै र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी टोसी बाबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ ठुन होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मरमत पनि गरिन्छ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 स छद ऑटोमोबाइल प्री खरीद मेरे विश्वास मेरे सहारा आशीर्वाद ऑटोमोबाइल्स प्र पिकअप एक, एक सी सी को प्लाटिना बाइक साथाइनांस सुविधा एक्सचेंज अफर जीनियन स्पीयर्स तथा दक्ष रवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कंपनी को बाइक को आशीर्वाद ोइल्स प्राली खैर मग्नी चोक पर्छ फोन नम्बर शून्य छपन्न पाँच तियासी एक सय छ मोबाइल अन्ठानब्बे चार एकाउन्न कसै शून्य बत्तीस मुस्किल छ पोखरामा छु आज धेरै टाडा हो म धेरै टाडा मेरो दिल मेर दिल्ली मतखरें अलग तेजिपन एक सौ सात थोड़ा पांच में घास छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर राजीले सल्लाह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही भित्र हुनुहुन्छ भनेर हामी पाइराखेको छ कोहीभित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ बसाउनु पऱ्यो है हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झ नानी सन्देश को कसको लागि राख्न चाहनुहुन्छ हुन्छ किशोरी छुट्टिन्छ किशोरी हुनुहुन्थ्यो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ सुन्य सपूर्ण पाँच त्रिसठी तिन सय बत्तिस र सुन्य सपूर्ण पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ ए अनि खाँचो खानुभयो राजकुमारजीलाई कति उमेर पर्छ लोकदुरी भाकाहरू एकदम मनपर्छ नि आफ्नो नेपालको अस्ति मन नपर्ने चाहिँ कुरै भएन नि हजुर हजुर हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो रोग धुरी भाग बजाउँछौँ त्यसमार्फत भाइ ककासलाई सम्झन चाहनुहुन्छ सर्व तपाईँहरूको यो रेडियो अर्पणको होल युनिट हजुर यदि मेरो जङ्गलपुरतिर भएका सम्पूर्ण साथीहरू अनि खोलेसम्मको अमृत प्रेस अनि मेरो साथी मुस्कान अनि राजमा भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई यो सुनि हाम्रो तर्फ बाटो पनि सम्झना छ भनिदिनु होला हुन्छ छुट्टिन्छौ नमस्कार पिठो आवाज्य राजकुमार रिग्मी हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पण के बसाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी नेपाली फिल्मका गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र कैले आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छु भने आज लगदुरी भाकालाई कार्यक्रममा का स्थान दिइराखेका छौँ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्यकै सारा हामीले राखेको छ म उहाँलाई एकैछिनपछि स्वागत गर्छु कार्यक्रममा र कार्यक्रम अर्पण समर्पणमा तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न पाँच तिर्सठी तिन लागि हामीले खुल्ला गरिराखेका छौँ र र हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्नो आफन्त जुन घर पुरा लाग्यो तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार दादाजी खाजा खानुभयो हाम्रो भएको छैन निस्माजी कार्यक्रम सकिए पछाडि निस्माजी के कसरी बिताइरहनु भएको छ आजको दिन चाहिँ तपाईँले खो कस्तो भनौँ अब पानी परिरहेको हुन्छ निस्मा आउनु भएको छ सम्झना पार्वती मनिषा किशोरी नट हुने अङ्कल अनि मलाई तिमी नसिनेछणालाई हुन्छ निस्माजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले नमस्कार पुराक बाट्य निस्मा तामाङ हुनुहुन्थ्यो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो लागि हामीले खुल्ला गरिराखेका छौँ र कार्यक्रम अर्पणहरू समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच खालसँगै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ विश्वको जुनसुकै कुना मारेर पनि सुनिराख्नु भएको छ कोही मित्र टेलिफोन सम्पर्कमा राज्यको इसारा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाजलाई मैले बुझ्न सकिरहेको छैन कहाँबाट को बोल्दै हुनुहुन्छ घोराको बाटो के भन्नुभयो निरा रुम्बा निराजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले निराजी के कसरी बिताइरहनु भएको छ आजको दिन भनेको मैले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सँगसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ निराजी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छौँ नमस्कार कोराकमा त्यो निरा रुममा हुनुहुन्थ्यो आफ्ना आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा <णारागा>. सम्पर्क विचेत भइसकेको छ र कार्यक्रममा मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु <णारागा> भएको छ भने म बोलिराखेको <णाणारागा> मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा <णाराणा> तपाईँलाई पनि आउनु मन लागेको छ आफ्नो आफन्तजन र घर पुऱ्याएर सम्पूर्ण प्रयोजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईवटा <णाराणा> बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण डेडी अर्पण एक सय चार थुप्रो पाँच मेगाहसमा हरेक दिन आउने गर्छ दुई बजीको अर्पण समाचार पछि करिब करिब तिन बजीसम्म कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो आरामै छु मेघनाथजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले हुन्छ एक एकैछिन पछाडि एउटा मिठो लोकदरी भाका बजाउँछौँ त्यसमार्फत बाइक कसलाई सम्झन चाहनुहुन्छ मेकनाथजी कार्यक्रममा आउनुभयो रनप्प भाट्य मेकनाथ न्युपानी हुनुहुन्थ्यो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ यो चिसो मौसममा थोरै भए पनि न्यानो प्रदान गर्नको लागि प्राविधिक मित्र रास दिएर म प्रस्तुता दिवस मगर जुटिराखेको छु मिठो मिठो साङ्गीतिक आवाजको साथमा र हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ र यतिजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै गुणामा हराइरहनु सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन साथीहरू हुनुहुन्थ्यो कुराकबाट सोनम सिद्धिबाट नेत चिपाङ कोलारबाट शिव कुराकबाट सुस्मिता लामा कुराकबाट जोन लामा भण्डाराबाट तारा तनहुबाट प्रतिमा कुराकबाट किशोरी तामाङ पिठुवाट राजकुमार रिग्मी कुराकबाट निस्मा तामाङ कुराकबाट निरा रुम्बा रिकनाथ ने फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र चिनीसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोक भाकाको म दिवस समगर पनि एउटा मिठो साङ्गीतिक आवाजलाई पृष्ठभूमिमा छोड्दै आजको कार्यक्रमबाट विदा हुन्छु नमस्कार चाल्यो छुट्टेपछि हामी तिमीले पायौरास्या भसी मैले पाएँ गदनाम डियो अर्पण एक सौ चारो पांच मेगा हर्ज चित अस्पताल अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार नौतीस बजे वरिष्ठ स्त्री तथा शनिवार दिवसो एक बजे वरिष्ठ उच्च रत्न तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा चाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोड़ी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिवार